नमस्कार अनि साहित्यिक अभिवादन सम्पूर्ण साहित्यनुरागी मनहरूमा संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यबाट सञ्चालित नेपाली भाषा साहित्य कला र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको एउटा पृथक साहित्यिक कार्यक्रम साहित्य सुदामा म तपाईँहरूकै प्रस्तुता प्रकाश अधिकारी आज पनि हाजिर भइसकेको छु रेडियो सृष्टि विश्वको जुन कुनै कुनाबाट पनि डब्लुडब्लुडब्लु डट रेडियो गरेर पनि चौबिसै घन्टा सुन्न सकिन्छ साहित्य सुधामा गएका केही श्रृङ्खलाहरूबाट चर्चित कथाकार तथा संचारकर्मी सुविशुदा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहभित्रका कथाहरू हामीले प्रस्तुत गर्दै आइरहेका छौँ अठारवटा कथा सङ्ग्रहित रहस्यमय भोगाई दुई सालमा जनमत प्रकाशनले प्रकाशन गरेको हो आजको श्रृङ्खलामा पनि रहस्यमय बगाई कथा सङ्ग्रहभित्रको कलिलो मनका यादहरू कथालाई वाचन गर्नेछौँ कलिलो मनका यादहरू कथा मन यसरी सुरु हुन्छ पछ्याउन खोज्ने साथ बैगुनी पछ्याउन खोज्ने साथ बैगुनी रितौन खोज्ने याद बैगुनी बिर्स्यौँ भन्दा हृदयको माझ बसेर बिझाउन खोज्ने रात बैगुनी हो बिझाउन खोज्ने रात बैगुनी साथ याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के नै लाग्छ र हिउँको सम्झना चिसोसँग आगोको याद रापसँग तापसँग हो दिइएको याद उज्यालोसँग रातको झलको अँध्यारोसँग अनन्तअनन्त रहिरहनेछ खोलाको सम्झना बगरले गराए जस्तै फुलको याद बाँच्नले दिलाए जसरी हावाको स्पर्श चिसोलाई अनुभूति गराए झैँ हो यही त हो साथ याद र रात बैगिन हुनका मुख्य कारणहरू खोला झैँ बग्ने जीवन हावा झैँ कावा खाँदै उड्ने मन सगरमाथा झैँ चुलिने चाहना आकाश सी फैलिंदो समझना र सागर जस्तों गहीदले रोकदि बगि रहने जीवन को बेगला तब याद रुल्ठी पड़े मुछी जीवन को हर एक पाटा में रहा मीठ स्मृति अमृति टाँसिं हरेक भोगाईहर में अति देखी अनादीसम को गुम्सिएका व्याथाहरू र खोतलिएका कथाहरूको सम्मिश्रणमा पोखिन्छन् छताछुल्ला भावना उद्वेग र रहरहरू अनि तितो अतीत जुन चाहेर पनि भुल्न नसक्ने र बिर्सन नसक्ने पछ्याउन खोज्ने साथ बैगुनी रित्याउने याद बैगुनी अनि बैगुनी हुन्छ बिजाउने रात हो त्यही बैगुनी हो कलीला मनका यादहरूमा रुवाउन आउने सम्झनाका तरङ्गहरू चौध वर्षको अन्तरालपछि तिमी पुनः सम्झनाको मजरीमा यादको पर्खाल बनेर ठट्यौ मलाई यसरी घेर्यो कि पर्खाल नभक्क्याउन सक्छु न ना नाग्न नै तिम्रो यादहरू अग्लिँदै चुलिँदै गयो र मलाई छोप्दै गयो म चुपचाप छोपिएँ भाँसिएँ आफूमै सिलिप्त बेलाउने गरेर पुरिनु छोपिनु डराउनु र बिलाउनु मात्र एउटा विकल्प भयो मेरा लागि तिमी चन्द्रमा बनेर आकाशमा विराजमान भयो म तिम्रो प्रकाशको प्रत्यक्षमा धरतीको धुलो पन्छ्याउँदै बिलाएँ त्यसैमा हो स्मृति तिम्रो अभावमा म कति बेचैनी छु त्यो मात्र मलाई थाहा छ मेरो बेचैनीको प्रायष्ठ कुनैसम्म एउटा अजीबको पहाड बनेर कपै निल्न खोज्छ मलाई नै पहाडको निलाइबाट बच्न र आफूलाई बचाउन सम्झना कल्पनाबाट भोग्नुपर्ने हुन्छ टाढा अति टाढा आज पनि तिमी मेरो अङ्गालोमा भए कि भए 14 वर्ष कि भरभराउँदै युवती हुन्थ्यौ यौवनका खुटकिलाहरू चढेर जङ्गलका कल्पवृक्षदेखि लिएर हावा पानी र घाम जुन सम्मले इसिया गर्दा हुन तिम्रो रूप र यौवन देखेर तर यी त सब कल्पना गर्ने कुरा नहुन् वास्तविक भोगाईमा तिम्रो मात्र याद र सम्झनाहरूको उर्लाई बाँकी छ हो म त्यही उर्लाई समेट्ने प्रयासमा छु मनको प्यास मेटाउन दुर्भाग्य त्यो पनि कहाँ सम्भव छ र हावाको झुक्का नहो सम्झना सानो बेग आउँदा पनि सिलित्त पखालिन्छ दिमागबाट अनि रित्त बन्छु म आफैभित्र तिम्रो बिछोडपछिका वर्षहरू कहिले सुनामी बने त कहिले नब्बे सालको महाभूकम्प बनेर गुज्रियो मेरो अगाडिबाट रेट्नु चिमोट्नु रित्याउनु र सिद्ध्याउनु यी वर्षहरूको दैनिकी बन्यो म त्यही समयको पन्जामा काँचको पुतली बनेर गिरिरहेँ खुब मजाले त्यसरी घिर्नुमा नाच्नुमा एउटा व्यवस्था थियो मेरो जसलाई पन्छ्याउन असमर्थ भइरहेँ म यसो भनौँ असमर्थमा राखेर रा थुनियो मलाई जति जति दिनहरू बितेर समयले फनको मार्दै तिम्रो सम्झनाहरू पखल्न चाहन्थ्यौ तर त्यति त्यति तिमीलाई सम्झिरहे मैले त्यही पाँच छ महिनाको कलिले सुशु पक्क परेका पाकेको मुस्ताङ्गी स्याउ झैँ रात गुलाब फक्रिएका जस्ता ओठ खण्ड खण्ड परेका पिरौंला तिम्रा शारीरिक बनावट अति सुन्दर थियो तिमी आवाजसँग कुरा गर्थ्यौ जुनसँग सवाल उठाउँथ्यौ र बोल्थ्यौ अमुक भाषामा मसँग आहा कति मिठा थिए ती सोधाई बोलाइ अनि हेराई मदिरा जस्तो लट्ठ बनाउने सारङ्गीको धुन्झैँ मन नचाउने कति बुझेर कति नबुझेर टाउको हल्लाउँथेँ म तिम्रो शिशु स्पर्शले उसै महँग बनाउँथे मलाई कता कता लगाएर तिमी थियो त्यसै आँखामा सिङ्गै लुकाउँदा पनि पटक्कै नभिजाउने अचम्म धुलोको सानो कण समेट्न नसक्ने आँखा थाहा छैन तिमीलाई कसरी समर्थ्यो निर्लिप्त पार्दै आफूमा टाँसेर तिमीलाई थाहा छ स्मृति प्रसुति गृह थापाथलीको भव्य गृहभित्र अधिारो राहतमा धमाधम पोल्टामा बत्तीहरू बटुल्दै गर्दा रातको 11 बजेर 37 मिनट जादा तिमीले यो सोर्णिम धरतीमा आफ्नो अबोध आँखा खोलेकी थियौ जलकुण्डबाट धरतीलाई स्पर्श गर्दा तिम्रो ललित वोट फटिएका थिए चियाको आवाजसँगै यो मेरो मात्र कल्पना हो किनकि तिम्री आमा बेहोश थिइन् म भने इमर्जेन्सी वार्डको ढोकामा घरी यता घरि उता केही हराएको मान्छे झै बेचैनीमा छटपटाइरहेकी थिएँ कारण मलाई भित्र जान प्रतिबन्ध थियो म चाहन्थेँ छिटोभन्दा छिटो भेटौँ तिमीलाई अँगालौँ कोखिलोमा नफुत्किन्ने गरी खसौँ मायाको कसिलो बन्धनले तर यी सब सम्झनाको कुरा न थिए तिमीले धरतीमा पदार्पण गरेको खबर एउटी नर्सले दिन्दा म आ गरेको गरै भएकी थिएँ मुखबाट वाक्य ओकल्न नसकेर तिम्रो प्राप्ति वा कति मिठो आनन्द आफ्नो अनुभूति रौँ रौँमा रोमाञ्चित हुने परिवेश सायद पहिलोपल्ट नयाँ मान्छेको आगमनमा सबैलाई यस्तै हुँदो हो कि खबर पाएका एक घन्टासम्म तिमीलाई वार्डबाट निकालिएन हुनसक्छ तिम्री आमाको स्वास्थ्य राम्रो थिएन होला तिमी त पारदर्शी काँचको सिसामा करेनको कृत्रिम न्यानो पाएर आनन्द विभोर भएरै निधाइरहेकी हुँदै हौ तर त्यो एक घन्टा एक वर्ष जस्तो भएको थियो मलाई तिमी आमा छोरीलाई भेट्ने पर्खाइको प्रत्यक्षमा साँच्चै पर्खाइको पीडा अझै मिठो पो हुँदो रहेछ एक घन्टापछि तिम्री आमालाई ह्विलचेयरमा राखेर र तिमीलाई कपडामा गुटमुट्याएर ढोकाबाट निस्किन्थे नर्सहरू ढोकाबाट बाहिर निस्किने बित्तिकै तिम्रो न्यानो आफ्नोपनको हसको स्वार् आयो मेरो मनमा र नर्सको हातबाट खोसे तिमीलाई आफ्नो कोखिला भर्नु तिमी पाकेको गोलभेडा जस्तै राती थियो असाध्यै आँखा बन्दै थिए तिम्रो त्यसबेला सानो मुख हल्का फटाएर जिब्रो निकाल्यौ सायद आमाको स्थान र त्यसको स्वाद खोजिरहेकी थियौ कि कुन्य जीवनमै त्यो पहिलो अनुभव थियो मेरो मान्छेको कलिलो बच्चा देख्नु नजिकबाट स्पर्पर्श गर्नु र आफ्नो खोकिलामा बोक्नु बाहिरी मनले मात्र होइन भित्री आत्मा देखिनै तिमीलाई अंग अङ्ग चुमिरहेको थिएँ म तिमी असाध्यै प्याल प्याले यसो भनौँ गहवा लागेको केराको पोथ्रा झैँ थियौ जता समाउँदा पनि कुहिएको फर्सी जस्तो तैपनि मलाई बडो आनन्द आउँथ्यो तिमीलाई सुनसुमाउनु र बोक्नुमा एउटा अनौठो आत्मसन्तुष्टि प्रकृतिको नियम मेरो साइन थपिएको थियो म पनि आमा भएकी थिएँ सानी आमा यानि कि सानीमा ओहो कस्तो होला टुकटुक गर्दै सङ्घार ठेलाबाट भित्र बाहिर हुँदै सानीमा भनेर तिमीले बोलाएको छिण गाउँका दौतरीहरूले अब त तँ पनि आमा भएस् नि भन्दै भोजफेज गरेको समय कल्पनामै म लाजले भुतुक्क हुन्छु साँच्चै म बुढी भएँ कि अलिकति अप्ठ्यारोले गिजोल्छ कता कता भित्रैबाट त्यही पाउ तिमी र तिमी आमालाई वार्डमा लगेर राख्दा रातको साढे बजी सकते थी आमा छोरी वाड़में छाड़े मस्पताल बाहर कंपाउंड में रात बिता बीवश थे सींगो जिंदगी ने अभव रहा को श्रृंखला हो भैं एवं अनुभव बाटू अस्पताल बाहर रात कटाए संयुक्त राज्य अमेरिका को मेरिल्यान्ड राज्यबाट सञ्चालित नेपाली भाषा साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको एउटा साहित्यको नौलो आयाम कार्यक्रम साहित्य सुधा सुन्दे हुनुहुन्छ गएको केही श्रृङ्खलाहरूबाट चर्चित कथाकार तथा संसारकर्मी सुविसुद्ध आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहभित्रका कथाहरू सुनिरहनु भएको छ म यहाँहरूकै प्रस्तोता प्रकाश अधिकारीको साथमा अब सुरु गरौँ कथा कलि मनका यादहरूको बाँकी अंश अझै पनि सम्झना छ चिसोरात एउटा पाताला ल सलको भर्मा खाली बेड समय बिताउन मुस्किल त भएथ्यो नै तर भोलिको कलिलो सूर्यदयसँगै तिमीलाई भेट्न पाइने तिमीसँग नजिकिन पाउने मिठो प्यासमा भोग, निद्रा थकाइ अप्ठ्यारो पनि सबै पिएकी थिए तन तनडुक्कसँग अनगिन रा थियो अप्ठ्यारोहरू असङ्ख्य सकसहरू नौनी झैँ कोमल र रसवरी जस्तो प्रसिल भएको थियो तिम्रो आगमनमा एउटा मिठो अनुभूति उमङ्गको क्षण पारिलो थियो समय उस्तै उस्तै तिम्रो प्रत्यक्ष उमङ्गको क्षण पारिलो थियो समय उसै उसै तिम्रो प्रतीक्षामा विदाई गर्दाको र घुमाउनु पर्दाको क्षण भन्दा चौगुना बढी आनन्दित हुन्छ प्राप्त गर्नुको अनुभूति हो स्मृति तिमीले मलाई पाएको थियो स्वीकारेका थियौ र थियौ भेटेका नरान्नमा पुरेतले तिम्रो नाम जेसुकै जुराए पनि मैले आफ्नो मनोमानीमा स्मृति राखेँ किनकि म चाहन्थेँ हामी हाम्रो परिवारको मात्र होइनौ किनकि म चाहन्थे तिमी हाम्रो परिवारको मात्र होइनौ सारा संसारकै मिठो स्मृति स्मृति बन्नेछौ तिम्रो हजुरबाबा र आमा लगायत सपरिवारका साथमा माओवलीमा हामी सबै खुसीले उसै पुलक्कित भएका थियौँ सबैको आँखाको ज्योति मुटुको डुगढुगी थियौ तिमी तिमी एक सेकेन्ड रोयौ मात्र भने पनि छिटिन्थ्यो हाम्रो मुटु बाहिरै किनकिन तिमी अति प्यारे थियौ मायाले थियौ र थियौ स्नेही कसो कसो मसँग बड़ी बढी ज्यामियो पनि हाम्रो पहिलोजुनीको नाता नै थियो झैँ गरेर साउन्डको भेल जस्तै बयली खेलले उठेका रुवाईहरूको हिक्काले मेरो सुमसुमाइले वात्तै घचटियो श्रीकृष्णलाई गोकुल पुऱ्याउँदा यमुना सुके झैँ मेरो छातीको स्पर्शले उसै तिमी खिल खिलाएर कति मोहक मोहनी हुन्थ्यो त्यो हँसाए सारा पीडालाई निचोरेर सुकाउने सबैको हात हातमा तिमी अमूल्य हिरा चाहिँ भनेर के कम थियो हिरा र तिमीमा तिम्रो चमक सूर्यको गुलाबी किरणभन्दा उत्तम थियो र रा त्यसैको रापिलो प्यारमा उसिनिन्थ्यौ हामी सबैको परिवारका सदस्य खलखल पसिना छुट्ने गरी आँखामा तिम्रो तस्बिर कानमा हँसाएको का झन्काड हृदयमा मायाको प्रलय चाहनामा तिम्रो आफ्नोपन आहा कस्तो मद होसी थियो हाम्रो समय अभाव दुःख पीडा कुन चराको नाम हो सम्झना छोडेका छौँ तिम्रो समीप्यतामा थियो त केवल खुसी उन्मादी वा आत्मसुक्खा अनुभूति प्यारिलो संसार तिमी पाँच महिना कि भयो तर हामीले मात्र पाँच दिनको अनुभव गऱ्यौ यस्तो लाग्थ्यो कि दिन र रा रात दुई पाटा बोकेर समय आफ्नो अगाडि पटक्कै चियाएन आयो त मात्र सूर्यदयको दिन बोकेर जुनेले रातको साथ लिएर रा तिमीलाई नचाउँदै हँसाउँदै र खिल अनि तिमीमा शारीरिक परिवर्तनको झुल्का छुट्याउँदै जुनको शीतलता ताराको चहक सूर्यको उज्यालो इन्द्रणीको सुन्दरता फुलको सुवास झर्नको मिठो ध्वनि सबका सब, सब तिमीमा लिहीन हुन्थ्यो जब तिमी मेरो कागमा आएर नाच्थ्यौ तिमीसँग खेल्दा तिमीलाई नचाउँदादेखि लिएर तिमीलाई खान खुवाउँदा समेतको मिठो अनुभूति छ मसँग तिमी लिटो नखाएर सताउँथ्यौ तिम्री आमालाई तर जब मेरो स्पर्श पाउँथ्यौ कुन् किन हौ त्यही लिटो सुदामाको कनिका कृष्णले अमृत मानेर मुक्काए जस्तै गर्थ्यौ तिमी चन्द्र पक्षको चन्द्रमा जस्तै तिमी चम्किलो बन्दै गयौ हाम्रो आँखाभरि मनभरि अनि तनभरि तिम्रो आगमनमा हामी ज्यादै हर्षोल्लासमय भएका थियौँ यस्तो लाग्थ्यो समय नामको घोडाको सारथी हामी स्वयं हौ जसलाई आफ्नो मुठीमा कसेका छौँ चाहेको बेला दौडाउन सक्ने गरी तर तर सबै खोजी सबै रहर कहाँ जीवित हुँदो रहेछन् र दिनसँग हुर्के झुन्डाएर रा, कालो रात पनि लम्किँदो रहेछ मन अध्ययारो बनाउँदै पूर्णिमाको चाँदलाई ग्रहले ढपक्क छोप्दो रहेछ उज्यालो पराजित गरेर त्यो त सधैँ आफूलाई प्रकाश बाँड्ने सूर्य पनि बादलको घुम्टोभित्र निसासिन विवश बन्दो रहेछ आफ्नो उज्यालोको खोजीमा सायद यी सबै तीतो ध्रुव सत्य यथार्थवादी भइपरेर आउने घटनाको अनुमान लगाउन नसक्नु गल्ती हाम्रै हुनुपर्छ त्यसमाथि पनि म जो तिम्रो प्राप्तिमा विश्वलाई नै मुठीमा लिएको कल्पना गर्दै चन्द्रमामा वायुपङ्खी घोडा कुदाएको परिकल्पनामा रमाउँथे तिमीलाई अगाडि राखेर रा। मलाई थाहा नै थिएन स्मृति त्यो घोडाले मलाई पृथ्वीमा खसालेर मात्र तिमीलाई लैजान्छ भन्ने कुरा म संसार जित्छु भन्थेँ तर संसारले मलाई हराइसकेछ नराम्रोसँग पछारेर सोचाइ र अन्तर अन्तरद्वन्दमा म नराम्रोसँग पिल्सिएछु घट्टामा मकै पिसिएँ खुसीको सगरमाथामा अर्को एउटा सुनामी वात्य आयो सारा उमङ्ग निमित्न्न पारी बगाउने गरी। हरियाली उर्वरा मनको फाँट छिनभरमा मरुभूमि बनियो मात्र तातो बालुको मुस्लो उठेर सपना सजिने आँखामा निर्लज्ज बुढी गण्डकी सुसायो भित्र दबिएर हिउँमा लागेको आगो र आगोबाट निस्केको पानी बढी खतरनाक हुन्छ भन्थे बुढापाकाहरू साँच्चै जब मनको सगरमाथामा आगो लाग्छ अनि त्यही आगोबाट पानी निस्किन्छ भने अति पीडा हुन्छ त्यो पानी पिउनुमा बरु सजिलो हुन्छ बिज पिउनु हो स्मृति दुई साल साउन साउन महिनामा पानी आर्यले घोप्टाए झैँ बर्सिरहेको थियो म नेथुक्क भिज्दै ट्युसनबाट घर फर्किँ कि मात्र थिएँ मलाई हतार थियो त्यो दिन तिमीलाई भेट्न जानका लागि प्रत्येक हप्ताको शनिबार मेरो रुटिन नै हुन्थ्यो तिम्रो घरसम्म धाउनु तिम्रो परिवारले रुचाउनु वा नरुचाउनुमा कुनै चासो नै थिएन म मा। मात्र जान्थेँ तिम्रो लागि तिमीलाई भेट्न कहीँ जानुपर्दा खाना पटक्कै नरुच्ने बानी आमाले कति मायाले पस्किदिनु भएको खाना बसेर खाने फुर्सद मलाई कहाँ म जहाँ थिएँ मन त्यहाँ पटक्कै थिएन अतारपलले प्रशस्त गिजुलेर भर्याङमा उठि उठी भातको घाँस एकपछि अर्को चाङ लगाउँदै थिएँ म श्वास नै थुनिएला जस्तो गरेर मेरो चुलबुलता था, चञ्चलताले लामो समय स्थान जमाउन सकेन बजार जानुभएको बुवा युद्ध हारेर फर्केको सिपाहीँ लखातरण भएर फर्की पिँढीमा बस्नु बटु सुक्क उहाँले आमासँग गरेका कुरा हल्का ठुकिन आयो मेरो कानसम्म र त थाहा नपाई हातको थालको भात बाख्राको खोरसम्म पुग्यो मसँग जे सुन्ने चाहना थिएन म जे कल्पना गर्न सक्दैन थिएँ हो त्यही भोग्नु पर्यो मलाई एक्लै छाडेर तिमी सुटुक्क जुन मामा कहाँ सदाको लागि गइसकेकी छौ म कसरी सहन सक्छु यति ठुलो वज्र प्रहार तिम्रो र मेरो त्यो माया त्यो आफ्नोपन त्यो ममताको डोरी चुडाउनु भनेको आकाश खस्यो भन्दा ठुलो भयो मेरो लागि शरीरमा लागेको घाउ जति गहिरो भए पनि सहन सक्थेँ म मलम लगाएर निको बनाउन सक्थेँ तर विडम्बना मनमा लागेको घाउ भित्रभित्रै पाक्दै तुख्दै र खोलिँदै गयो जसको पीडामा फत्रक परी परि रहे अरू विकल्प थिएन मेरो तिम्रो सम्झना याद झझलको मनभरि पालेर निराश उदास जीवन बाँच्नु त छँदै थियो बस बाँचे स्मृति एउटा जिउँदो लाज भनेर शरीर थियो सञ्चालन थिएन आँखा थिए दृश्य थिएन कान थियो श्रावण शक्ति थिएन मुटु थियो ढुकढुकी थिएन मन थी उमंग थे राहत थो निधारी दिन थोलो थे ये ये भैया मेरा लगी के मे बस मेरे चेतना पटक्कें समय कहले कसरी चिप्लि मैं धे पछाड़ी छाड़े जहाँ थे जस्त म परिवर्तन आकन के बुके भपना थी, थी ती सब तिमी संगे चीज में बिलाई गय तिम्री आमा त केही समय घायल बनिन् एक वर्षपछि समयले उनको पोल्टामा तिम्रो भाइ राखिदियो र रा तिम्रा सम्झना अनि यादहरू मनबाटै निकालेर फालिन होला हुन त जानेहरूलाई सम्झेर साध्य हुन्न तर कुन्नी किन मैले भुल्न सकिनँ तिमीले स्थान बनाएको मोटुको कुनामा तिम्रो भाइले ठाउँ ओगट्न पटक्कै सकेन र त खाली नै भइरह्यौ तिम्रो मृत्यु पश्चात त्यो गाउँ त्यो ठाउँमा मैले पाइला टेक्न चाहिन कसरी सक्छु म त्यो घरभित्र पस्न तिम्रो अभाव छातीको भित्ताबाट राप्ती बनेर रा बग्न थालेपछि जति जति समय बित्दै गयो तिम्रो याद गाढा बन्दै गयो बसन्त आयो सिसिरो आयो समयले कोल्टे फेरियो तर मेरो हृदयमा लागेको घाउमा मलम कहिले लागेन त्यस्तो कुनै चीज थिएन जसले घाउ निको होस् हो त्यस्तो चिज मसँग थिएन जसले घाउ निको होस् अब त तिम्रो भाइ पनि बाह्र वर्षको भइसक्यो जब म उसलाई सामुदेखि मुटु पर्न सुरु गर्छ तिम्रो यादले हो स्मृति हो स्मृति तिमीलाई अरूले भुले पनि बिर्से पनि म तिम्रो यादहरूमा हराइरहेको छु आफ्नो गन्तव्यबाट धेरै टाढा प्रिय श्रोता संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यबाट सञ्चालित नेपाली भाषा साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको एउटा साहित्यको नौलो आयाम कार्यक्रम साहित्य सुदा सुन्दै हुनुहुन्थ्यो आजको कथा वाचन सकिन्छ अर्को श्रृङ्खलामा पनि चर्चित कथाकार तथा सञ्चारकर्मी सुविसुधा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहभित्रका अन्य कथा लिएर आउनेछौँ आजको श्रृङ्खलाबाट म प्रस्तुता प्रकाश अधिकारी पनि छुट्टिन्छु नमस्कार शुभ प नेपाली भाषा साहित्य कला संस्कृति र सङ्गीतको उत्थान र विकासमा हापेमालो